ट्राफीक खौबौ। ट्राफीक खौबौ। ट्राफीक खौबौ। नमस्कार सबैका लागि सधैँका लागि सडक बनाउन शुरू गरेको छ नेपाल भारत सीमा क्षेत्र अन्तर्गत कपिल वस्तुको पिपरा चाकर चौडा क्षेत्रमा भारतले एकतर्फी रूपमा दस गजा मेचेर दुई सय अस्सी मिटर पक्की सडक बनाउन लागेको हो पाँच सय उना पिलर का कार्य कपिल का काम बन्द गर्न आग्रह गरेको छ काठमाडौँबाट गएका नापी विभागका दुईजना प्रतिनिधिलाई सीमा क्षेत्र निरीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ प्रशासनको आग्रहपछि सडक निर्माणको काम रोकिएको छ दलदलले बोलिङटार सडक खण्ड अन्तर्गत बोजापोखरीमा जे पल्ट दुईजनाको घटनास्थलमै ज्यान गएको छ भने चारजना घाइते भएका छन् कावासोतीबाट बोलिङटारका लागि हिँडेको बा दुई तिन नौ छ तिन नम्बरको जीप सडकबाट झन्डै 300 सय मिटर तल खसेर दुर्घटना भएको स्थानीय प्रेम सोती मगरले बताउनु भयो दुर्घटनामा परि कावासुतीका नन्दु नेउपानी र प्रकाश बस्यालको घटनास्थलमै मृत भएको कावास्वती प्रहरले जनाएको छ दुर्घटना परि बोलेङटारका मणिराम तिवारी सुशान्त तिवारी का राजकुमार सेगदेल र कुबर घाइते भएका छन् उनीहरूमध्ये मणिराम तिवारीको बस्दा गम्भीर रहेकाले भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ घटनास्थल कागतीबाट सत्ताइस किलोमिटर उत्तरमा पर्दछ बर्दियामा बार। प्रहरी बिहान दुर्घटना हुँदा आठजना प्रहरी घाइते भएका छन् मोबाइल गस्तीमा रहेको वा एक झ चौसठी अडतिस नम्बरको प्रहरी बिहान गुलरिया पेट्रोल पम्प नजिक ब्रेक फेल भएर सडकसम्म पल्टिँदा आठजना प्रहरी घाइते भएका हुन् घाइते हुनेहरूमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत असै प्रकाश केसी हवलदार बलबहादुर बेक प्रहरी जवानहरू राजेन्द्र कुर्मी दुर्गादत्त जोशी र रमेश यादव लगायत आठजना रहेका छन् घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ घाइतेहरूको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ एटवडा विग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औविसे काठमाडौँ मुगलिन पोखरा नारायणगढ परासी सडक खण्ड पनि खुल्ला छन् खबर डिजिटल डिजिटल कलर लाब फ्लेक्स छपन्न पांच तिर मोबाइल नंबर अंठानब्बे सात सौ तिरचाली अवस्त बिहान आठ बजे खबर